नमस्कार टन सहरको विरोजुद्ध राष्ट्रपति यादवद्वारा लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखको शपथ ग्रहण चुनावी रणनीतिका विषयमा छलफल गर्न एमाले केन्द्रीय समितिको बैठक आजदेखि बेरोजगारी वासङले गरेको चक्का जामका कारण मुख्य राजमार्गमा यातायात ठप्प यात्रुलाई सास्ति नवलप्रासीमा गैराती भएको दुर्घटनामा दुईजनाको मृत्यु नाइजेरियामा बोकहर राम्रो चाहिँ कर्मी बीचको भ्रन्तमा पचपन्नजनाको ज्यान गयो प्रदर्शनमा भएको दमनको विरुद्धमा बङ्गलादेशका विपक्षी पार्टीद्वारा दुई दिने हडतालको आह्वान र उन्नाइस वर्ष मुनिको एसएससी एलिड कप क्रिकेटमा मलेसियाले दिएको सत्तरी रनको लक्ष्य पक्षाउँदै नेपाल जवाफी ब्याटिङमा आइपिएलमा आज चेन्नई र हैदराबाद भिड्ने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 विस्तारमा चरको विरोधका बीच राष्ट्रपति डाक्टर रामवरण यादवले विवादास्पद छविका पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्नुभएको छ राष्ट्रपति कार्यालयसित निवासमा आज बिहान राष्ट्रपति यादव मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी सहितको उपस्थितिमा कामुकाम प्रधान न्यायाधीश दामोदर शर्माले कार्कीलाई शपथ ग्रहण गराउनु भएको हो मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र रात चार दलका शीर्ष नेताहरूबीच मंगलबार राति भएको बैठकपछि रातारात घटनाक्रमको विकास भएको हो रातिको बैठकमा एमाले र कङ्ग्रेसले कार्कीको नियुक्तिको विषयमा पुनर्विचार गर्नुपर्ने भने पनि ए र मधेसी मोर्चाले मानेका थिएनन् सायकालीन मुख्य सचिव कार्कीमाथि जनआन्दोलनको दमनकर्ता भ्रष्ट सरकारी सेवाका लागि अयोग्य घोषितको आरोप छ कार्कीसँगै लोक सेवाका अध्यक्षमा केवी एमी र महालेखा परीक्षकमा भानुप्रसाद आचारलाई पनि पद तथा गोपनीयताको शपथ गराइएको छ अन्तरिम संविधानमा उनलेख उच्च नैतिक चरित्र कायम भएकालाई अख्तियारमा नियुक्त गर्ने प्रावधान विपरीत विवादास्पद छवि बनाएका कार्कीको नियुक्ति राष्ट्रपति यादवले गर्नुभएको हो संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले संवैधानिक निकायहरूमा नियुक्ति गर्ने संवैधानिक प्रावधान छ एमाओवादी कङ्ग्रेस एमाले र मधेसी मोर्चासहितको चार दलीय संयन्त्रको सिफारिसमा संवैधानिक परिषदले कार्की सहित अन्य संवैधानिक निकायका प्रमुखहरूमा नियुक्तिका लागि राष्ट्रपति समक्ष वैशाख बाइस गते सिफारिस गरेको हो परिषदको सिफारिससँगै देशभर कार्कीको नियुक्तिको विरोध भएको छ विद्यार्थी नागरिक समाजका अगुवा पेसागत सङ्घ सङ्गठन र राजनैतिक दलका कार्यकर्ताहरू विरोधमा सडकमा आएका छन्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 बेरोजगार युवा सङ्घ नेपालले मुख्य राजमार्गमा बिहानदेखि गरेको चक्का जामका कारण यात्रुहरूले शास्ति भोग्नु परेको छ चक्का जामका कारण पूर्व पश्चिम राजमार्ग र नानगढ़देखि नागढुङ्गासम्मको सड़कमा गाडी चलेका छैनन् काठमाडौँ छिर्ने मुख्य नाका नागढुङ्गा भएर गाडीहरू नचल्दा यात्रुहरू अलपत्रमा परेका छन् बेरोजगार युवाहरूका समस्या समाधान गर्नुपर्ने र रोजगारीको प्रत्याभूति हुनुपर्ने आन्दोलनकारीको माग छ चक्का कारण भरतपुर नवलप्रासी नवलप्रासी जंगल नेकपाको बैठक आजदेखि पार्टी कार्यालय बलखमा बोलाएको बैठकमा चुनावी रणनीति हुने अभियानका विषयमा छलफल हुनेछ खुनालले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ प्रतिवेदनमा चुनावी रणनीति अन्य दलसँगसँग हुने तालमेल संविधान सभाको निर्वाचन लगायतका विषय समेटिएका छन् एमाले प्रवक्ता प्रदेव ग्यावालीले आजदेखि सुरु हुने बैठक मुख्य गरी चुनावी रणनीतिका विषयमा छलफल हुने जानकारी दिनुभयो बैठकमा केन्द्रीय सदस्यको मनोनयन लोकमान सिंह कार्कीको नियुक्तिका विषय पनि छलफल हुने उहाँले बताउनुभयो नेकपा एमाले जेठददेखि चुनावी रणनीति तय गर्न लागेकाले बैठकको मूल एजेन्डामा चुनाव तय गरिएको छितिका लागि नौ नौवटा एजेन्डा तय गरेको पनि ग्यावालीले बताउनुभयो बैठक बिहान एघार बजे पार्टीकारले बल्खुमा बस्नेछ नवलप्रासीको माकरमा गैराती गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ नम्बर नखुलेको गाडीले ठक्कर दिँदा लु सात पिरत्तर पो पचहत्तर नम्बरको मोटरसाइकलमा सवार माका र चारका उन्चालिस वर्षीय बलिराम चौधरी र तेइस वर्षीय कृष्ण चौधरीको ज्यान गएको हो बलिरामको घटनास्थलमै र कृष्णको पृथ्वीचन्द्र अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ मानवीय सेवाको एक से पचास वर्ष भन्ने नारकका साथ विश्व रेडक्रस दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ रेडक्रसका संस्थापक हेनरी डेउनाको जन्मदिन मे आठलाई संसारभर रेडक्रस दिवसका रूपमा मनाइने गरिन्छ नेपालमा भने रेडक्रस स्थापना भएको आज पचास वर्ष पुगेको छ मानवीय विपत्ति व्यवस्थापनमा महत्त्वपूर्ण काम गर्दै आएको नेपाल रेडक्रस सोसाइटीका पचहत्तरवटै जिल्लामा शाखा छन् भने एक उपशाखा छन् अब पालो अर्पणजना अर्पणजना आवाजमा हाम्रो प्रश्न छ अख्तियार प्रमुखमा सिफारिस लोकमान सिंह कार्कीको नाम फिर्ता लिएर पार्टीको साक जोगाउन नेतृत्वलाई कङ्ग्रेस युवा नेता था गगन थापाले दिएको सुझावप्रति तपाईँको विचार के छ ए विवाद मिलाउने प्रयास बे जनताको बोली र सी युवा नेताको विचार अर्पण जन आवाज मत दिन सकू जिस को संक्षिप्त स्वरूप आर एप एक बी ओ पोल टाइप गरी, आफुले लागे को उत्तर ए बी वा सी टाइप करी चौवालीस पचपन्न व पैंतालीस पचपन में पठान सकन अर्पण जन आवाज को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन में प्रस्तुत करने पालो ट्राफिक खबरको बेरोजगार विभाग सङ्घले आह्वान गरेको पूर्वपश्चिम राजमार्ग र पृथ्वी राजमार्गका बन्दका कारण यातायातहरू चल्न सकेका छैनन् ट्राफिक खबरको साथमा छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस विदेशका समाचार नाइजेरियाको उत्तर पूर्वी बोर्नो राज्यमा इस्लामिक अतिवादीसम्म बोको हराम र सुरक्षाकर्मी बीचको भिडन्तमा पचपन्नजना भन्दा बढीको मृत्यु भएको छ बोर्नो राज्यको मामा सहरमा सुरक्षाकर्मी र विद्रोही बीचको झडपमा उनीहरूको मृत्यु भएको हो अत्याधुनिक हात सुसजित बोको हरामका लडाकुहरूले स्थानीय प्रहरी चौकी र कारगारलाई मुख्य निशाना बनाएका थिए विद्रोहीको आक्रमणमा परि बाइस बाइस प्रहरी जना कारगार सुरक्षाकर्मी दुई सैनिक तथा चारजना सर्वसाधारण मारिएको अन्तर्राष्ट्रिय संसार माध्यमले जनाएका छन् उता बङ्गलादेशका विपक्षी पार्टीहरूले आज र भोलि दुई दिने देशव्यापी हडताल आह्वान गरेका छन् आज बिहान छ बजीदेखि सुरु भएको राष्ट्रव्यापी हडताल साँझ छ बजे मात्र सकिने बताइएको छ यसअघि आइतबार र सोमबार भएको विरुद्ध प्रदर्शनमा भएको दमन र हत्याको विरुद्धमा राष्ट्रव्यापी हडताल आह्वान गरेको प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेसनल नेसनलिस्ट पार्टी बिएनपीका प्रवक्ता खन्दाकिर मोसफरले बताउनुभयो बङ्गलादेशको राजधानी ढाकामा इस निन्दलाई कडा कारवाही गर्ने कानुनी व्यवस्था लागू गर्न माग गर्दै इस्लामिक प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा अडतिसजनाको मृत्यु भएको थियो खेल समाचार मलेसियामा जारी उन्नाइस वर्ष मुनिको एससीसी अलिट कप क्रिकेट अन्तर्गत संवतरणको अन्तिम खेलमा मलेसियाले दिएको सत्तरी रनको झिनो लक्ष्य पक्ष नेपाल अहिले जवाफी ब्याटिङमा छ कुवालापुरको किन्डारा ओभर ओभरमा ब्याटिङ गरिरहेको नेपालले ताजावस्थामा उन्नाइस ओभरको समाप्तिमा दुई विकेट गुमाएर बयालिस रन जोडेको छ नेपालले सुस्त ब्याटिङ गरिराखेको छ नेपालका लागि अहिले क्रिजमा हरिशङ्कर शाह उन्नाइस र बिवासु थापा दुई रन बनाएर क्रिजमा रहेका छन् साहाले ने चौतीस बल में उन्नीस रन बनायान थापाले 32 रन को सामना करें दुई रन जोड़ इसी का, इस का प्रारंभिक बैट्समैन निसल पांडे 7 रन बनाकर पेवलियन फर्कि अमृत श्रेष्ठ 10 रन में आउट भैया उन्नाइस दशमलव तीन ओवर को खेल चल दुई विकेट गुमा तिरचालीस रन जोड़े अब नेपालको लागि यो खेल जित्नको लागि 27 रनको आवश्यकता छ नेपालसँग अझै आठ विकेट बाँकी रहेको छ टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले बाइस दशमलव चार ओभरमा अल आउट हुँदै उनासत्तर रन मात्र जोड्न सक्यो मलेसियालाई सस्तेमा समेट्ने क्रममा नेपालका अविनाश कर्णले छ भवन कार्कीले दुई यज्ञमान कुमार र सुशान्त भारीले एक एक विकेटले आजको खेलले समूह वैजेताको टुङ्गो लगाउनेछ नेपालले कतार बहराइन र कुबेतलाई फराकिलो अन्तरले हराएको थियो एलइटी कप क्रिकेट प्रतियोगिताको नवौं संस्करणसम्म आइपुग्दा नेपालले चारपटक उपाधि हात पारिसकेको छ भने हरेक संस्करणमा नेपाली टोलीले सेमी फाइनलसम्मको यात्रा तय गरेका छन् एलइटी को आधर मा, एक टोली आयोजक के स्वतः अंडर 19 विश्वकप क्रिकेट प्रतियोगिता कोई इस बीच आईसीड क्रिकेट लीग डिविजन तीन को उपाधि जितेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्क इंडियन प्रीमियर लीग आईपीएल क्रिकेट में आज एकमात्र खेल हो बेलका सब आठ बजे खेल पहिलो स्थानमा रहेको चेन्नई सुपर किङ्स र पाँचौँ स्थानमा रहेको सनराइजर्स हैदराबाद भिड्नेछन् सन, चेन्नईको बाह्र खेलबाट अठार अङ्क छ भने हैदराबादको एघार खेलबाट चौध अङ्क छ चेन्नई आजको खेल जित्दै दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्ससँग चार अङ्क दूरी बनाउने कोसिसमा रहनेछ भने हैदराबाद चेन्नईलाई रोक्ने प्रयासमा हुनेछ गै भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको थियो वाङखे स्टेडियम मुम्बईमा भएको खेलमा घरेलु टोलीले कोलकाता नाइट राइडर्सलाई पैँसठी रनले पराज गरेको तेंदुलकर अड़चालीस डोनी स्मिथ के सत्तालीस रन उसका सचिन 48 रन को योगदान कर देबा देवाव्रत दासले तेइस रन बनाउनबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् कोलकतालाई सस्तेमा समेट्ने क्रममा मुम्बईका हरभजन सिंहले तीन तथा मेचेल जोनसन तथा प्रज्ञान ओझाले समान दुई विकेट लिएर चरको विरोधका बावजुद राष्ट्रपति यादवद्वारा लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त चुनावी रणनीतिका विषयमा छलफल गर्न एमाले केन्द्रीय समितिको बैठक आजदेखि बेरोजगार गरेको चक्का जाम राजमार्गमा यातायात यात्रुमा दुईजनाको मृत्यु नाइजेरियामा बोको हराम र सुरक्षा कर्मी बीचको भ्रन्तमा पचपन्न जनाको ज्यान गयो प्रदर्शनमा भएको दमनको विरोधमा बंगलादेशका विपक्षी पार्टीद्वारा दुई दिने हडतालको आह्वान र उन्नाइस वर्ष मुनिटी कप क्रिकेटमा मलेसियाले दिएको सत्तरी रनको लक्ष्य पक्षाउँदै नेपाल जवाफी ब्याटिङमा नेपाल जित नजिक आइपिएलमा आज चेन्नई र हैदराबाद भिड्ने अवस्थार्पण सबैका लागि सधैँका लागि रेडियर्पणसँगै इन्टरनेट अनलाइन